कार्यक्रम अर्पण समर्पण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 हामीलाई लग्न गरेर सुनिरहनु भएको छ तीन बजीसम्मको बीचमा हामी रहन्छौँ र आजको श्रृङ्खलामा विभिन्न मिठा मिठा लोकदोह आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौँ र तिनी आवाजलाई तपाईँले आफ्ना साथीसँग इष्टमित्र आफन्त जनप्रति समर्पण गर्न चाहनुहुन्छ भने तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ जसको लागि स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट डाल गर्नुहोला शून्य छपन्न अनि शून्य छपन्न यो बाटो हुँदै तपाईँ आउन सक्नुहुन्छ व्यवसायमा हालसको श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र राज हो अनि आवाजबाट अर्पण समर्पणको सहयात्री म सूर्य ढकाल भइरहेको छु सङ्गीत भाइको साथ पनि मिल्ने नै छ सुना छपना पाँच त्रिसठी तिन सय बत्तीस अनि दुईवटा बाटो मध्ये कुनै एउटा बाटो बजेर तपाईँ आउनुभयो भने हामी कुराकानी गर्ने नै छौँ यति बेला कार्यक्रमको शुभारम्भ सँगसँगै सु एउटा आवाज पृष्ठभूमिमा गुन्जिसकेको छु जुन आवाज पछिल्लो समयमा बजारमा आएको आवाज पनि हो त्यसै त लगनको महिना आफ्नो मायालुका बिहेका कुरा सुनेपछि यता हानेर थार थरथरी ज्यान कामेका कुरा अनि उनकै यादमा पल पल आँसु बर्सेका कुरा गीत सङ्गीतले त्यसै त उनकै यादमा र उनलाई प्रत्येक धेरै माया गरे भने पनि त्यसै त कहाँ हो र उनको बिहे भएका कुरा सुन्दा अनि यहाँनिर रोइरहेका कुरा सुरेश परियार अनि पुर्डाकला विशुको आवाजमा सोझेको आवाज हो लै सृजना हकृष्ण अखिलको जुन आवाजलाई उपमा दुइटाले बजारमा लिएर आएको आवाज हो यो आवाज लागि आवाजपछि हामी फेरि आउँछौँ रेडियो सर्ट छाडेर कतै नजानुहोला हजुर मित्र खबर पाउँदा ज्यानकाम्यो थरथरे तिमीलाई सम्झे आँसु त्यसै भइरहने तिम्रो बिहे भूभन्दा यति रोइरहने यहाँ आवाजभाइको लागि उपमा डिजिटल डिटलबाट पहिलो आल्बम बजारमा आएको आवाज पनि हो उपमा डिजिटलको गौरवमय प्रस्तुति यहाँवास सँगसँगै आफ्नो यात्रा सुरु गरेको छ उपमा डिटललेजना हो क्रिस्मिको शब्द सृजना हाऊ सुरेश परियारको र सुरेश परियार अनि जो आवाज कोही मित्र हुनुहुन्छ में दादा एक किस हो यहां को नया ताजा खबर जीओम ठीक ठाक बा गर्मी बढ़े गई महसूस भाषा पाइरह पनि अलिकति साह्रै अप्ठ्यारो परेको जस्तो भान एउटा भइरहेको छ होइन गर्मी बिस्तार बढ्ने क्रममा पनि छु मिलन खाजा भइसक्यो अथवा भएको छैन मिलन चाहिँ कता हराउनु भयो खाजा भइसक्यो मिलनको अथवा हजियो भइसकेको छ खाजा चाहिँ होइन नखा काफे मिलनसी खान होला कार्यक्रममा आउनु भएको सम्मेलन चाहिँ मध्यरातमा बेउजी झससँग कति मिठो सफनी देखेथे मेरी सानो थियो मसँग यो आवाज बज्नेछ कसकसलाई समर्पण गरौँछ हजुर यो अर्पण सम्म मात्र है फर्स्ट अफ अल त हजुरलाई धन्यवाद अनि टेक्निकलमा हुने दादाको नाम हाम्रो नाम के होला आहा आज चाहिँ राजेहना हुछ राजिले पनि धेरै धन्यवाद भन्दै गर्नुहुन्छ तपाईहरु धेरै मिस यु भन्न चाहन्छु राजजले धेरै सम्झिन्छु अनि त्यसपछि लगाएर यो जोस मेरो ड्याडी हुनुहुन्छ है उहाँ ड्याडी चाहिँ जोस काफ जानुभएको छ उहाँ शुभयात्रा भन्न चाहन्छु ड्याडी स्याडी चेपान मम्मी बिमा तेपाई र मेरो बहिनी सामी सेपान से, चाहिँ आज जोस भेटवटा जानुभएको उहाँलाई चाहिँ शुभयात्रा भनेर भन्न चाहन्छु र अनि भाइ दीपक चेपाङ अर्को बहिनी रुपियाँ चेपाङ विशेष गरी मेरो हजुरलाई चाहिँ अर्पण समर्थ मार्फत म धेरै हजुरलाई म सम्झिन चाहन्छु है भनेर भन्न चाहन्छु अनि हुन्छ मिलनजी सहभागिताको लागि धन्यवाद हामीलाई यसरी नै सम्झिँदै गर्नुहोला अनि त्यसमा सुनेर साथ दिन हुनेछु अहिलेलाई छोटि मिलन सेफाङको सहभागिता कुराकबाट नियमित रूपमा हामीलाई सम्झिने र धेरै माया गर्ने साथी हो खुराकबाट कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ कार्यक्रममा तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ सुनिरहनु भएको छ सु, प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु लगन गरेर सुनिरहनु भएको छ तिन बजीसम्मको यो बिचमा हामी रहनेछौँ समुद्र लोकदरी आवाजहरू त सधैँ छन् सङ्गीतभाइको साथ पनि मिलिरहेको छ प्रहरी सुसी के छ यहाँको नयाँ बिस्तारै चेन्ज हुने क्रममा होइन गर्मी सुरुवात पनि हुँदैछ क्यारी त्यसैले पनि भन सक्छ शीघ्र स्वास्थ्य लाभको कामना रहन्छ सुभाषजीलाई सुभाषजी खाजा भइसक्यो अथवा भएको छैन खाजा भइसक्यो यहाँको छैन छैन रेडियोलाई नजिकै राख्नु भएको छ कि जस्तो लाग्यो होइन नजिकै छ भने अलिकति टाढा राखिदिनु होला केही फिडब्याक आइरहेको छ होइन हजुर हजुर त्यसैले पनि सुभाषजी हजुर कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आउनु भएको छ हामी एउटा आवाज बजाउने छौँ कार्यक्रम मार्फत कस कसलाई समर्पण गर्नुहुन्छ हजुर मेरो घर चाहिँ मनारी हो मनारी रूपाचुरी भन्ने ठाउँमा रूपाचुरी मेरो सुवास मेरो भाइ दिपेज बहिनी शान्ति अमृता अनि के मेरो सुनाचुरीमा बस्नुहुने मेरो आमा बुबाहरूलाई र मेरो सम्पूर्ण मलाई सुवास भनेर चिनेर अनि सम्पूर्णलाई अनि के अरे हजुर रिज अर्पण परिवारलाई अनि विशेष गरी चाहिँ यो उसमा के अरे रूपाचुरीमा बस्नुहुने मेरो सम्पूर्ण म सुवास भनेर चिन्हने सम्पूर्ण साथीहरूलाई सुनाउनु चाहन्छु हुन्छ सुभाषी सहभागिताको लागि धन्यवाद अहिलेलाई छुट्यौँ नमस्ते अन्त्यसम्म सुनेर साथ दिनु होला सुभाषको सहभागिता नरेकबाट हामीलाई सम्झिनु भएको हो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ प्रविधि कक्षीबाट मित्र राज अनि ढकाल सँगै तपाईँको साथ यति बेला त्यो साथमा अर्को एउटा हजुर नमस्ते कसको आवाज होलाइरहने हामी पनि एकदमै आरामै छौँ के छ लक्ष्मीको नयाँ थाजा खबर सबै ठिक छ है गर्मी बढिया छ त्यही नै हो <laughs> खाजा भइसकेको लक्ष्मीको अथवा भएको छैन हाम्रो भइसकेको छ थ लक्ष्मीजी आज कार्यक्रममा आउनु भएको छ लक्ष्मी एउटा आवाज हामी बजाउनेछौँ कस कसलाई समर्पण गर्नुहोस् कार्यक्रम मार्फत हुन्छ लक्ष्मीजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामी सँगै रहनुहोला अहिले छुट्याउँ नमस्ते लक्ष्मीको सहभागिता खै रहने भएर कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ आउन सहनुहुन्छ भन्ने डाल गर्दै गर्नुहोला यति बेला अर्को एउटा आवाज गुन्जिसकेको छ पृष्ठभूमिमा कार्यक्रममा दोस्रो लोक धेरै आवाज संसगित भएको माझमा यति बेला बिसहनी तर्खा हामी गर्दैछौँ पछिल्लो समयमा बजारमा आएको आवाज हो ढाकाराम पौडेल अनि उमा देवी खनाल खावाजमा सुझीव खाज हो भने लै शब्द हो ढाकाराम पौडेलकै यति बेला तपाईँको लागि आवाजसँगै छोटो व्यापारिक विश्राममा जान्छौँ विश्राम पछि भने हामी फेरि तपाईँसँग कुराकानी गर्नको लागि आउने नै छौँ यति बेला लागि पिरतीको संसारमा घुमेको देख्या रहेछु तिम्रै वटेको मध्यरातमा बेउजे झसँग कति मिठो छ पनि देखाएको थिए मेरि सानो थियो मसँग रिपेला यो आवाज तपाईँको लागि आवाजसँगै छोटो व्यापारिक विश्राममा छानेछौँ विश्राम पछि फेरि आउँछौ तपाईँ भने रेडियो सिट छाडेर कतै नचानुहोला यहाँलाई पुनः स्वागत छ कार्यक्रम अर्पण समर्पणको यो बाँकी भागमा तपाईँले सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जरनेट अनलाइन मिठा सुन्दर लोकदरी आवाजहरू आजको श्रृङ्खलामा प्रस्तुत गरिरहेका छौँ प्रविधि कक्षबाट मित्र राज हो आवाजबाट अर्पण समर्पणको सहयात्री मसूर्या ढकाल रहेको छ सुगीत भाइको साथ पनि मिलिरहेको छ कार्यक्रम आउन चाहनुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिसको दुईवटा बाटोमा कुनै एउटा बाटो रोजेर आउनुभयो भने हामी तपाईँसँगै कुराकानी गर्छौँ त्यसो त अन्त्य अन्त्यमा छौँ एकजना साथीसँग मात्रै कुराकानी गर्छौँ त्यस पछाडि हामी कार्यक्रमलाई भेट मार्नु पर्ने आउँछ यति बेला आजको लागि अन्तिम श्रोता आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कसको आवाज होला लामा, खबर? एकदम हाम्रो पनि एकदमै ठिक ठाकै छै बे त्यही नै हो ख्याल राख्नु होला धेरै पानी पिउनु होला भनी भन्न चाहन्छु है खाजा भइसक्यो शान्तिको अथवा सम्झिनु भएको छ है हामी मास्टर त्यसो त भाग्यमा अन्तिममा पनि जे फोन लागेको छ सम्झिनु होला कस कसलाई सुनाउनुहुन्छ हुन्छ शान्तिजी तपाईँको मनपर्ने गीत बज्नेछ अन्तैसम्म सुन्नुहोला अहिले शान्ति लामाको सहभागिता कुराकोबाट अन्तिम श्रोता हुन थियो अब पनि टेलिफोन लाइनमा कष्ट नगर्नुहोला तपाईँसँग कुराकानी गर्न सक्दैनौरी कार्यक्रम भयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद सहभागिताको लागि मिलन चेपाङ सुभाष सिंह लक्ष्मी र शान्ति लामालाई धेरै धन्यवाद अनि धन्यवाद टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने प्रयासरत रहने तपाईँ सम्पूर्णलाई सँगै धन्यवाद यदिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र राजालाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु र कार्यक्रमको अन्त्यमा बिहान दिउँसो बेलुका क्याम्पस धइ छ इङ्लिस गणित पढाउने धेरै पाइया छ अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिया छ तेजस फेगमा अनि राधिकार हमालको आवाजमा सजीवका आवाज हो समय डिटेलबाट बचारमा आएका यो आवाज तपाईँको लागि सार्दै अर्पण समर्पणको व्यवसायबाट सूर्य ढकाल विदा सामे थी अच्छी भाई ए माया मेरे पीड़ित संघ को अहान दूस बुकाश गणित पढ़ानेटर चाहिए